औसत प्रयोगकर्ता को संख्या बढ़ते न्यूनीकरण का फैलाने जोड़ा ड्राम में तरकारी बजार पाए विद्युत महसूल नाहक काटने अभियान ड्यूटी सुचारू एक नियो धनगड़ी मेन रोड करने कम कमसलोक् जनताका हक अधिकारको लागि लड़िरहँदा पनि आफ्नो चरित्र हत्या गर्न पार्टीभित्र र बाहिरका केही लागिरहेको पूर्व मन्त्री भट्टको भनाई प्रशनको बिहान सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु नेपालमा लागु औषध प्रयोगकर्ताको संख्या बढ़दै गएको एक तथ्याङ्कले देखाएको छ डडेलधुरा सदरमुकाममा आयोजित लागु औषध नियन्त्रण सम्बन्धमा सरकारवालाका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो विक्रम सम्भ दुई तथ्याङ्क अनुसार नेपालमा कड़ा खाले प्रयोगकर्ताको संख्या एकानब्बे जना रहेको छ सबैभन्दा बढ़ी बीसदेखि चौबिस वर्ष उमेरसम्मका तेत्तीस दशमलव प्रतिशत युवा करते कम चालिस वर्ष माथि उमेर समूहका तीन दशमलव सात प्रतिशत व्यक्तिले लागू औषध प्रयोग गर्ने गरेका छन् त्यस्तै पहिलो पटक लागू औषध सेवन गर्ने सबैभन्दा बढ़ी पन्ध्रदेखि उन्नास वर्ष उमेर समूहका अडचालिस दशमलव नौ प्रतिशत व्यक्तिहरू रहेका छन् भने सबैभन्दा कम पच्चीस वर्ष भन्दा माथिका उमेर समूहका चार दशमलव नौ प्रतिशत रहेको उक्त कार्यक्रममा गृह मन्त्रालयका शाखा अधिकृत निमेश मिश्रले जानकारी गराउनु भएको थियो जीबुडी धार्मिक तथा सांस्कृतिक उत्सव र आनन्द प्राप्तिका लागि लागू औषध प्रयोग हुँदै आइरहेको छ पदार्थ गाजा चरे हिरोइन कोकिन जस्ता लागू औषध नेपालमा प्रयोग गर्ने गरेका छन् यसको नियन्त्रणका लागि विभिन्न प्रयासहरू भइरहेको शाखा अधि मिश्रले जानकारी दिनु छ कार्यक्रममा बोल्दै प्रहरी प्रमुख प्रेम बहादुर साईले डेलधुरामा लागु औषध प्रयोग र यस सम्बन्धी घटनाहरू पनि निकै कम रहेको बताउनु छ सोही कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले कोषण नियन्त्रणका लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ डडेलधुरा जिल्ला चिपुरका सौवडा नम्बर नौ भट्टीमा उत्पादन हुने तरकारले बजार पाएको छैन चिपुरका विश्वकै सबैभन्दा बढ़ी तरकारी उत्पादन हुने भट्टीमा सड़क नहुँदा त्यहाँका किसानहरूले बजार नपाएका हुन सड़क नहुँदा उत्पादन हुने फलफूलले समेत बजार पाउन सकेको छैन भट्टी गोगन खोलामा झण्डै एक सय रूपनीमा लगाएको मौसमले बजार पाउन नसकेको हो आफ्नो बारीमा फलेको मौसमले बजार नपाउँदा धेरै आर्थिक क्षति सहन पारेको कृषक टेक बहादुर एड़ीले बताएका छन् फलेका मौसम बारीमै कुहिने गरेको समेत उनले बताएका हुन भट्टाड़ीमा सड़क पुर्याउन सके यस क्षेत्रको कायापलट हुन सक्ने अगुवा कृषक उद्धवहादुर एड़ीले बताएका छन् सड़क नहुँदा यहाँका कृषकहरूको आयस्तर बढ़न नसकेको उनले बताएका छन् स्रोत साधन पर्याप्त रूपमा हुँदाहुँदै पनि सड़क सँग जोड़िन नपाउँदा आर्थिक अभाव खेल्नु परेको अर्का कृषक अर्जुन एडीले बताएका छन् उत्पादन भएको तरकारी बजारसम्म पुर्याउन नपाउँदा आर्थिक रूपमा क्षति त भएको छ नै तर पछिल्ला केही वर्ष यता जनावर हरले तरकारी खेती सखा पार्ने गरेको युवा कृषक लोकेन्द्र एडीले बताएका छन् पछिल्लो केही वर्ष पानीको स्रोतमा समेत कमी भएकाले तरकारी उत्पादनमा चुनौती थपिएको उनले बताएका छन् आधुनिक कृषि खेतीमा जोड़िन नपाउँदा कृषि पेसाबाट पलाइन हुनुपर्ने अवस्था सिर्जना भएको समेत उनले बताएका छन् नेपाल विद्युत प्राधिकरण दिपावली शाखाले विद्युत महसुल नतिर ग्राहकको लाइन काट्ने अभियान रोटीमा फेरि सुचारू हुने बताइएको छ विद्युत सब स्टेशन दिपामा आगलागी भएपछि केही हप्ता यता सुस्ताएको अभियानलाई विद्युत प्राधिकरणले फेरि सुचारू गर्ने बताएको हो विद्युत कार्यालय दिपाका प्रमुख ललित नारायण चौधरीले अब आफ्नो ध्यान विध्ययुतको महसूल नबुझाउने कुराको लाइन काट्न पनि केन्द्रित हुने बताउनु भएको छ उहाँले दिपाली सब आगलागी भएपछि लाइन काट्ने अभियान सुस्ताएको स्वीकार गर्दै अब आफ्नो ध्यान लाइन काट्ने अभियान केन्द्रित भएको बताउनु भएको छ यसका साथै बीचमा चाडपर्व पनि भएकाले लाइन काट्ने अभियान सुस्ताएको उहाँले बताउनु भयो कुछा? डोटी। जे जिला लाइन काटना बाकी अनुसार काम अगाड़ी बढ़ाने कंचनपुर रैलाली का, का पराय सब किसानले धान चुटे पराल समेत व्यवस्थित कर किसान के गह छर् काम पनि आधा भ्याइसकेका छन् तर भीमदत्ता नगरपालिका सोह्र र तेह्रवटाका केही किसानहरूको धान अझै पसाएको छैन ती ओडाका मजगाउँ र भटेपुरका किसानको धान अझै नपसाएको हो भीमदत्ता नगरपालिका सोह्र मझगाउँका कृषक रमेश प्रसाद भट्टले दुई विघाह भी विक्रम विष्टले भी चार विघाह भोजराज राणाले एक विघाह र लव विष्टले आठ विघाहमा लगाएको स्वर्ण सब एक जातको धान अहिलेसम्म कृषक केशव विष्टले बताएका छन् जेठ एक गतेदेखि चार गतेसम्म बिउ राखिएको धानको रोपाई जेट सत्ताईस गत असार चार गतें कृषक लव विष्ट बताए बड़ेपुर कृषक भवानी दत्त पंत एकह रामदत्त जोशी और गंगा बहादुर विष्ट ने दश कट्टा में लगा धान समेत नपसाई विष्ट उन्नत भाई धरें फैलने भर आश्वासन दी महना नगर को पाठक बी भंडारवाट सोधान को बी खरीद कृषक लव विष्ट ने बताया उनके मई आठ बीगाह जमीन में धान रोप तर धान पोसाइन पोसा वाला भूस मतलब धनगढ़ीको मुख्य बजारमा जडान गरेको ट्याक्साई सड़कमा लेन छुट्याउने चम्किलो बस्तु जडान गरेको एक हप्ता नबित्दै उम्किन थालेको छ सड़कको बीच भागमा रातीको समयमा सवारी चलाउन सहज होस् भन्ने उद्देश्यले एक हप्ता अगाडि डिभिजन सड़क कार्यालय मैनगरले ट्याक्साई जड़ान गरेको थियो धनगड़ीको ट्राफिक चौराहादेखि कैलाली पुलसम्मको करिब एक किलोमिटरमा जड़ान गरिएको ट्याक्सा आई अधिकांश भागमा उम्किएको छ ट्याक्साई जडान गर्न प्रयोग हुने लिक्विडी कमसल परेका कारण उक्किएको डिभिजन सड़क कार्यालयका इन्जिनियर महेन्द्र राज पन्त भएको छ फेरि राम्रो खालको तरल गम प्रयोग गरेर ट्याक्साई जडान गर्ने तयारी भइरहेको छ उनले भन्नुभएको छ सुदूरपश्चिमको पहिलो पटक करिब एक हप्ता अगाडि मात्र धनगढ़ीको मुख्य बजारको सड़कमा जेब्रा खुरा सिंह लाइन र क्याटसाई लाइट जड़ान गरिएको थियो डिभिजन सड़क कार्यालय मयनानगरले सड़कको बीचमा स्ट्रेट लाइन मुख्य सड़क पार गर्ने अवस्थामा जेब्रा खोरा र धनगढ़ीको ट्राफिक जोगदेखि कैलाली पुलसम्म ट्याक्साई जड़ान गरिएको थियो काम सम्पन्न भएको एक हप्तामै ट्याक्साई क्याटसाई उब्किएपछि सड़क डिभिजनका कर्मचारीले कमिशन खाएर कमसल काम गरेको स्थानीयले आरोप लगाएका छन् स्टेट लाइनको अभ्यास यसअघि पनि गरिएकोमा मुख्य बजारमा जेब्रा क्रस सिंगरेट क्याटसाई चटान भएको भने सुदूरपश्चिमै पहिलो भएको इंजिनियर पन्तले बताएका छनृ कञ्चनपुरको पुनर्वास नगरपालिकामा फेरि जंगली हात्तीले आतंक मचाएको छ पुनर्वास नगरपालिकाको वड़ा नम्बर एक दुई र तीनमा केही दिन यता हात्तीले उखु बालीमा क्षति गर्दै छ भारतीय दुधवा नेशनल पार्कबाट रातीको समयमा गाउँ हात्तीले पन्ध्र विगाह हा जमीनमा लगाएको उखु बाली नष्ट गरेको वड़ा नम्बर तीनका पूर्व संयोजक मानबहादुर खत्रीले बताएका छन् साँझ हात्तीको बथान रातभर जागराम बस्नुपर्ने अवस्था आएको छ उनले भने हात्तीले सबै उखु बाली नष्टक्यो खत्रीका अनुसार जंगली हात्तीले स्थानीय यज्ञ पिष्टको एक विघाह काटेर राखेको उखु समेत नष्ट गरेको छोडुलेसनको बयानब्बे भएको छ वैतडीको पाटन नगरपालिका वडा नम्बर एघारमा रहेको नब्बे हेक्टर खेतीयोग्य जमीन सिंचाईको अभावमा बाँचो रहने अवस्थामा पुगेको छ पाटन नयाँ शहर आयोजना अन्तर्गत सड़क निर्माण गर्दा बगडीघाट सिंचाई संस्थाको नहर फिएपछि सिंचाईको अभावमा खेत बाजो रहने अवस्थामा पुगेको बगडीघाट सिंचाई संस्थाका अध्यक्ष जयसिंह विष्टले बताउनु भएको छ करीब पाँच सय परिवारले सिंचाईको अभावमा गहुँ छर्न नपाएको स्थानीय कुबेर बहादुर चन्दले जानकारी दिनुभएको छ पाटन सड़क निर्माण गर्दा सिंचाई नहर फिए पनि बनाउने सहमति भएको तर अहिलेसम्म सम्बन्धित निकायले बनाउनका लागि कुनै पहल नगरेको अध्यक्ष विष्टले जानकारी दिनु भएको छ पूर्व मंत्री लेखराज भट्टले आफू सुदूरपश्चिमका जनताका हक अधिकारको लागि लड़िरहदा आफ्नो चरित्र हत्या गर्न पार्टीभित्र र बाहिरबाट केही तत्व लागिरहेको बताउनु भएको छ हिजो आफ्नो निवास अतमा संचारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले सो कुरा बताउनु भएको हो नेता भट्टले आफ्नो अन्तिम समय सम्म माओवादी पार्टीमा लागिरहने बताउँदै कार्यकर्तालाई कुनै फर्म नराखेर पार्टी, रा पार्टी निर्माणमा जुट्न समेत आग्रह गर्नु भएको छ सुदूरपश्चिम सिंहको एक परदेश हुनुपर्ने आवाजलाई आफ आफूले बुलन्द पारेपछि केही मान्छेहरूले आफ्ना विरूद्धमा निरन्तर मीडिया र सामाजिक सञ्जालको गलत प्रयोग गर्दैछ गरेको नेता भट्टको भनाइरहेको छ नेकपा माओवादी केन्द्र प्रदेश नम्बर सातका इन्चार्ज समेत रहनुभएका नेता भट्टले विचारमा बहस गर्न नसक्नेहरूले पटक पटक आफ्ना विरूद्ध भ्रामक समाचारहरू बाहिर ल्याउने गरेको जिकर गर्नु भएको छ उहाँले सुदूरपश्चिममा माओवादी पार्टीभित्र कुनै विवाद नरहेको र केन्द्रबाट नै ने केही नेताहरू आफ्ना विरूद्ध लागेको आरोप लगाउनु भएको छ पदको बार्गनिङका लागि तपाई आफैले यो पूर्वगण्डा बनाएको त होइन भन्ने संचारकर्मीको जिज्ञासामा नेता भट्टले आफूलाई पदको कुनै लोप नभएको तीन पटक मन्त्री भइसकेकाले आफ्नो पदीय हैसियत पनि पार्टीका शीर्ष नेताहरूको जस्तै रहेको विचार व्यक्त गर्नु भएको छ दार्चुलाको लेकम क्षेत्रमा रहेको डाडाकोट गाविसका राजनैतिक दल बुद्धिजीवी शिक्षक लगायत सम्पूर्ण गाविसवासीहरूले हिजकै मितिदेखि कुनै पनि सरकारी सेवा सुविधा नलिनेछ र आगामी निर्वाचन समेत परिष्कार गर्ने लगायतका निर्णय गरेका छन् स्थानीय तह पुनः संरचना गर्दा आफ्नो गाविसलाई जिल्ला स्थित राजनैतिक दलहरूले मनोमानी ढंगले नामाङ्कन तथा सीमांकन गरेको र केन्द्रका लागि उपयुक्त भौतिक श्रोत साधन भएको ठाउँलाई उपेक्षा गरेको भन्दै आफूहरूले त्यस्तो निर्णय गर्न बाध्य भएको नेपाली कंग्रेस गाउँ कार्य समिति सभापति तर्कराज ओझाले जानकारी दिनुभएको छ अछाममा पहिलेको तुलनामा अहिले अछाम जिल्लामा विध्यालयमा किशोरी मैत्री वातावरण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् शिक्षाको गुणस्तर वृद्धि गर्ने तथा विद्यालयमा किशोरीहरूको क्षमता अभिवृद्धिका लागि सामुदायिक विध्यालयले अब नयाँ ढंगबाट अगाडि जानुपर्ने बताएका छन् क्रियाशील पत्रकार महिला डब्ल्यूडब्ल्यूजी अछामको आयोजनामा किशोरी मैत्री विध्यालयको वातावरण कार्यक्रममा सोडसा देवी उच्च माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष चन्द्रमणी भाटले विद्यालयमा अध्ययनरत किशोरीको क्षमता विकासको लागि विध्यालय व्यवस्थापन समितिले सधैँ रेखदेख गरिरहेको बताउनु भित्र किसिमको आफूलाई विद्यालयभित्र रहे पनि किचोरीले आफ्नो समस्याका बारेमा कक्षा शिक्षक महिला शिक्षक तथा गुनासो पेटीकामा आफ्ना समस्या तथा सुझावहरू दिन सक्नेमा उहाँले जोड़ दिनु भएको छ बैतड़ीमा भाद्र तीस गतेसम्मको राहदानी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ वैदेशिक रोजगारीका लागि श्रावणदेखि भाद्र उन्तिस गतेसम्म जिल्ला प्रशासन कार्यालयमा राहदानीका लागि फारम भरेका सबै राहदानी जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका नासु दत्ताराम बोडुले जानकारी दिनुभएको छ सो अवधिमा चौविस जनाले राहदानीका लागि फारम भरेका थिए राहदानी लिनका लागि सकल नागरिकताको प्रमाणपत्र एकपट्टि फोटो राजस्व तिरेको रसिसहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न प्रशासन सुदूरपश्चिम को ट्राफिक अपडेट पच्ची चौबीस घण्टा में सड़क तथा सवारी संग संबंधित क्लैप घटना तथा दुर्घटना नियफिक प्रहरी कार्यालय अतरिया अब आज दिनभरको मौसम पूर्वानुमान आज दिउँसो देशभर मौसम सपानै रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै बिहान सात बजेको युनिटी सा लागेको छ नेपालमा लागु असत प्रयोगकर्ताको संख्या बढ़दै न्यूनीकरणका लागि जनचेतना फैलाउनु पर्ने कार्यक्रमका सहभागीको जोड सड़क सञ्जालसँग जोडिन नपाउँदा डडेलधुरामा तरकारीले बजार पाएन विद्युत महसुल नथिर्ने ग्राहकको लाइन काट्ने अभियान रोटीमा फेरि एक साता नहुँदै चढान गर्न प्रयोग गरिने कम कमसल भएको सुकामिशन खाएर कमसल काम गरेको आरोप र जनताका हक अधिकारको लागि लड़िरहत्या गर्न पार्टीभित्र र बाहिरबाट केही तत्व लागिरहेको पूर्व भट्टको भनाए समाचार सर्वरण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ नेपाली सेवाको बिहानी पका सुन्न सक्नुहुनेछ